संविधानका अन्तर्वस्तुलाई आपसी छलफलबाटै निष्कर्षमा पराउन कंग्रेस एकीकृत नेकपा माओवादी सहमत भएका छन् कंग्रेस संसदीय दलको कार्य सियन दरबारमा आशा भएको छलफलमा संविधानका अन्तर्वस्तु र दलहरूबीच विवादमा रहेका विषयलाई छलफलबाट निष्कर्षमा अपनाउने सहमति गरेका हुन् त्यसका लागि आन्तरिक र बहुपक्षीय छलफलका लागि सबैसँग सहकार्य गर्ने सहमति भएको नेताहरूले बताएका छन् संविधान निर्माणका जटिलताका विषयमा छलफल गर्नका लागि सत्तारूढ़ दल नेपाली कंग्रेसले पहल गरी आश ए माओवादीसँग छलफल गरेको हो संविधानका अन्तर्वस्तु बारे सहमति खोज्न कंग्रेसले उपसभापति पौडेल र वन महेश आचार्य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 नेकपा एमाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कानवयन गराउने जिम्मा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको छ एमाले पदाधिकारी र मन्त्रीहरूबीच भएको छलफलले सात बुझे सहमति कानूनका लागि पहल गर्ने जिम्मा पनि ओलीलाई दिएको हो त्यस्तै बैठकले संविधान जारी नभएसम्म सुशील कोरिला नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ उप प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले आगामी माघ आठ अगाडि नै संविधान जारी हुने घोषणा गर्नुभएको छ पत्रकार महाशंकाले दयाशंकर पालिखी स्मृति पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले निर्धारित समयमा संविधान बनेमा ढुक्क हुन आग्रह गर्नुभयो सिंहले भन्नुभयो हामीले एक वर्षभित्रमा संविधान निर्माण गर्ने शपथ खाएका छौ सोही अनुसार काम गर्न पनि अघि बढ़िरहेका छौं तो के के समयमा जसरी पनि संविधान जारी हुन्छ मन्त्री सिंहले सरकार सहमति संविधान जारी गर्ने पक्षमा रहेको र त्यसका लागि अझैसम्म प्रयास गर्ने पनि बताउनुभयो दलहरूको विरोधका कारण सहमति हुन नसके बहुमतीय प्रणालीबाट भएपछि प्रक्रियागत रूपमा संविधान जारी गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो सरकारले नागरिकको अपेक्षा अनुसार काम नगरेको भन्ने गुनासो आएको भन्दै सिंहले उक्त गुनासोको सरकारले उचित सुनवाई गर्ने बताउनु भएको छ सरकारले छब्बीश वार्ता तथा मनोनयनको कार्य राजदूत नियुक्ति तथा संवैधानिक निकायलाई पूर्णता दिने तीन कार्यलाई मुख्य प्राथमिकतामा राखेर रा काम गरिएको बताउनुभयो अमेरिकाले उत्तरी इराकमा इस्लामिक स्थित आईएएस काड़ाकूहरू विरूद्ध दोस्रो चरणको हवाई कारवाही गरेको छ अमेरिकी मानव रह र लड़ाकू विमानले आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ पेन्टागनले लड़ाकूहरूको मोर्टारलाई निशाना बनाइएको र आक्रमणमा केही लडाकू मारिएको जनाएको छ कुर्दी शहररबेल नजिक लड़ाकू र भएपछि अमेरिकी मानव रह विमानले हिजो पहिलो पटक आक्रमण गरेको थियो इराक र सिरियाको ठूलो भूभागमाथि शून्नी मुसलमान लड़ाकूसम्म आईएएसको नियन्त्रणमा छ आइएएस नामले चिनिने आइएएसले राखा इस्लामिक राष्ट्र बनाउने उद्देश्यका साथ हिंसात्मक गतिविधि अगाडि बढ़ाईरहेको छ <स्था> र आइभरि कोष्टाका स्थायी कडेडी अरब रोगबालले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् रोगबालले अब इग्लिस क्लब सेल्सीमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गने भन्दै आइभरी कोष्टको राष्ट्रिय टीमबाट सं्यासको घोषणा गरेका हुन् उनले आइभरी कोष्टका तर्फबाट खेलेका खेल गोलर जीवी समर्थकका लागि समर्पण गरेको बताएका छन् उनले राष्ट्रिय टीमका लागि एक खेलमा पैसठी गोल गरेका छन् सन् दुई हजार चारदेखि दुई हजार लागि खेलेका रोगबा त्यसपछि चीनको सांघाई सेनुवामा गएका थिए चीनबाट टर्कीको गालाटासारीमा आबद्ध भएका छत्तीस वर्षका रोगबा गएको जुलाई पच्चीस तारीकमा फेरि सेल्सीमे फर्किएका छन् सेल्सीमा आठ वर्ष बिताएका उनले क्लबका लागि तीन सय बयालिस खेलमा एक सय सन्ताउन्न गोल गरेका थिए पढ खबरको साथमा